नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी उदय घिमिरेसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा आज हामी केही कथाहरू लिएर आएका छौं आज हामीले सुनाउने कथाहरू हिरणड्य कुमारी पाठकको दुष्वप्न कथा संग्रहबाट छ हिरण कुमारी पाठकको जन्म विक्रमसम्म दुई हजार सालमा भएको हो उहाँका यसभन्दा अघि प्रकाशित कथा संग्रहहरू मोहचक्र दुई हजार पचास शून्यवत दुई र यो दुस्वप्न कथा संग्रहहरू हुन् आज हामी दुस्वप्नबाट कथाहरू सुन्छौ पहिलो कथाको वाचन छ शीर्षक अर्को जीवन आ, रजनी जन्मने बित्तिकै परिवारका सबै खुशी भएका थिए उनको रूप सुन्दरता र कोमलतालाई देखेर रजनी नाम राखेका हुन् अति नै सुन्दर छोरी पाएकोमा कृष्ण प्रसाद र उनकी पत्नी रमा एकदमै प्रसन्न थिए अस्पतालबाट घर ल्याएपछि आमाले तेल लगाउँदा उनको एउटा खुट्टा अर्कोभन्दा अलिक छोटो हो कि जस्तो लाग्यो सबैले हेरेर दैनिक खुट्टाभन्दा बायाँ खुट्टा अलिक छोटै हो भन्ने निर्णय भयो तुरन्त डाक्टर कहाँ लगियो जन्मभूमि अस्पतालमा डाक्टरहरूले बायाँ खुट्टा दाहिनीभन्दा छोटो भएकै प्रमाणित गरे तर आतिनु पर्दैन आजकल ठुलो भएपछि यस्तो खुट्टामा मिलाएर जुत्ता बनाउन सकिन्छ र त्यसबाट यो दोष देखिँदैन भनेर सान्त्वना दिए कृष्णप्रसाद र रमा केही स्वस्थ त भए तर, तर पनि मन अलिक खल्लो पारेर घर फर्किए दिन पर दिन रजनी बढ्दै गइन् सुन्दरतामा रजनीलाई कसैले जित्न सक्ने रूप थियो स्कुलमा रजनी पढ्न अति नै तेज थिइन् उनी कहिले दोस्रो भएनन् त्यहाँ सदैव पहिला नै भइरहन् रजनीपछि उनका दुई बहिनी पनि जन्मे तर रूपमा रजनी जति भएनन् घरको सबै काममा रजनीको रुचि थियो उनी आफ्नो पढाइको साथै आमालाई पनि राम्ररी गृह कार्यमा सघाउँथिन् बुबासँग उनी पढाइबारे छलफल गरि नै रहन्थिन् यसरी उनी सबैकी प्यारी भइन् उनलाई कहिले पनि आफ्नो खुट्टा बारेमा केही चिन्ता थिएन तर उनको उमेरको साथसाथै यौवनको सुन्दरताको कोपिला फुक्रिरहेको देख्दा आमबुवालाई छोरीको विवाह गर्ने चिन्ताले पनि दिन्दी नै सताइरहेको थियो सबै गुणले सम्पन्न छोरीको खुट्टामा सानो प्राकृतिक त्रुटि हुँदा अपाङ्गपनको अपशब्द उनीहरूको मनमा बारम्बार दोहोरिरहन्थ्यो तर घरमा आजसम्म कसैले उनलाई अपाङ्ग शब्दको सङ्केतसम्म गरेका थिएनन् र उनी सबै सर हावामा उडिरहेकी थिइन् आफ्नो उन्नतितर्फ अघि सरिरहेकी थिइन् एक दिन स्कुलमा एउटा नौलो घटना घट्यो रजनीको कक्षा नौको रिजल्ट भयो जसमा उनी कक्षामा प्रथम हुनुका साथै थप नम्बर पनि पाइन् सबैले उनलाई बधाई दिए तर उनकै कक्षाकी अर्की एउटै केटी उमाले च्वास्छ भनेन् रजनीको योग्यता मात्रले नम्बर पाएको होइन ऊ त अपाङ्गत छ त्यसकारण टिचरहरूले दया गरेर नम्बर दिएका हुन् कि उमाले सबै समय सु भनिदिँदा रजनीलाई ठूलो मानसिक आघात पर्यो आफूलाई अपाङ्ग शब्दले सम्बोधन गरेको सुन्दा रजनीको सारा शरीर नै रिस र अपमानले थरथर काम्न थाल्यो आफ्नो योग्यतालाई समेत आक्षेप लगाएको देखेपछि उन एकाएको उत्तेजित भइन् के भनेको अरे म अपाङ्ग भन्दै उमाको गालामा उनले चड्काइदिन् सबै साथीहरू उनीहरूको झगडा छुट्याउन थाले रजनीको मिल्ने साथी निलिमाले उनलाई समातेर पर लगिन्द्र सम्झाउन थालेन् रजनीलाई त हृदयसम्म चोट पुगिसकेको थियो उनी सरासर प्रधानको कोठामा पुगिन्द सबै कुरा भन्दै उमाले उसको अपमान गरेको हुँदा के म आफ्नो योग्यताले पहिला भएको होइन भन्दै आक्रोश व्यक्त गरिन् प्रधानकले उमालाई बोलाए अनि सम्झाए यसरी एउटा योग्य साथीलाई लान्छना लगाउनु र उसको शारीरिक कमजोरीमाथि व्यङ्ग्य गर्नु यो एकदमै ठिक कुरा होइन उमा त्यसकारण तिमीले रजनीसँग क्षमा माग र यसरी कसैले पनि अपाङ्ग शब्दको प्रयोग रजनीमाथि नलगाओस् रजनीको शारीरिक अलिकति त्रुटि मात्र हो तर वास्तवमा रजनी अत्यन्त प्रभावशाली विद्यार्थी हुन् यस स्कुलको आइन्दा यस्तो घटना दोहोरिन नदिन उनले स्कूलका अरू सबैलाई सचेत गराए त्यस ते दिनदेखि रजनीको मन भारी थियो आफ्नो अपाङ्गता देखेर उसको मनमा पनि बारम्बारमा अपाङ्ग हुने भावना आइरहन थाल्यो तर पनि रजनी एउटी दृढ स्वभाव भएकी आत्मबलले परिपूर्ण भएकी केटी के भएकीले के आफूलाई कमजोर हुन दिइनन् चाहन साथ पढ़ाइमा लागिन् तर उनले आफ्नो अपाङ्गताको कुरा कहिल्यै साथीहरूकै माझमा कहिले आफ्नो परिवारमा आएकाहरूबाट हिजो आज बराबर सुन्न थालिन् भित्रभित्रै उनी आफ्नो यो कमजोरीबाट कुणिन थालिन् पीडित भइन् दैवले मलाई सबै कुरा दिएर पनि किन अपाङ्गको पगरी उठेको होला भन्दै आफैसँग दिक्क हुन थालिन् तर के गर्नु दैवको लीलासँग कसको के लाग्छ र रजनीको पढ़ाई जारी नै थियो बी ए उनले उत्कृष्ट नम्बर पाएर पास भइन् सबैले बधाई दिए तर भन्नेको म कसैले थुन्न सकिन्न भने चाहिँ उनको कानमा शब्द परे कसैले भन्यो अपाङ्ग भए पनि रजनी पढाइमा त तीक्षण छैन अघि अर्कोले थप्यो उसको सुन्दरतामा सबै कुरा भएर पनि त्यही अपाङ्गपनको पर्दा लागेको छ अर्को मित्रले कटाक्ष गर्यो अपाङ्ग भएरै त उसले पढ्न सकिने नत्र त राम्री भएकी भए त केटासँग घुम्दैमा ठिक हुन्थ्यो यस्ता अनेक दुर्भाक्षहरू सुने पनि अब रजनी कसैसँग पनि दोहोरो कुरा वा झगडा गर्न जान्न थिए किनकि अब एउटी समझदार परिपक्व अवस्थामा उनी पुगिसकेकी थिइन् यस्ता शब्दहरूलाई उनले आत्मसात गर्न थालिसकेकी थिइन् बिबिएस पास गरेपछि रजनी एमबिए गर्नेतर्फ लागिन् तर आमा बुबाले इनको विवाहको तयारी सुरु गरे त्यो थाहा पाएपछि एक रजनीले आफ्नो आम आमा बाबुलाई राम्ररी बुझाइन् आमा म बिए गर्दिनँ किनकि म अपाङ्ग छु यसै कमजोरीलाई लिएर म माथि होचाइ हुन्छ भने मेरो मन अत्यन्त दुख छ मलाई पढ्न दिनुहोस् र जागिर खाएर म हजुरकै सेवा गर्छु अब बरु बहिनीहरूको विवाह गरे हुन्छ तर आमा बुबाको मनले के मान्थ्यो र उनीहरूले पनि सम्झाइ सम्झाइ भने हेर छोरी बिहे त गर्नैपर्छ हाम्रो शेषपछि तँलाई कसले हेर्छ फेरि ठुली छोरीको विवाह नभएपछि अरू छोरीहरूको पनि विवाह हुँदैन त्यसै कारणले पनि तिमीले विवाह गर्नैपर्छ आदि कुराले उनलाई विवाह गर्न बाध्य गराए रजनी आफ्नो पढाइमा व्यस्त भइन् तर उनको घरमा विवाहको बारेमा कुरा गर्ने मानिसको आवत जावत भइ नै रह्यो सबै कुराले मिल्ने तर अपाङ्ग भएकोले कहिले केटा कहिले केटाका परिवारबाट कुरा स्थगित हुने सिलसिला चलि नै रह्यो रजनीलाई यस्ता कुराले भित्रभित्र धेरै नै चोट पुर्याए पनि उनी दृढ भएर आफ्नो पढाइमा लागि एक दिन उनको मिल्ने साथी निलीमा भेट्न घरमा आइन् उनको मनस्थिति बुझ्नको लागि सोधिन् रजनी तिमीले निकै पढिसक्यौ अब बिहे त गर्नै पऱ्यो नि जीवनसाथी त चाहियो नि होइन रजनी घरमा भएको दैनिकी अपाङ्गताको चर्चाबाट वाक्क भइसकेकी थिए उनले भनिन् साथी खासमा मैले बिहे गर्न नचाहके होइन म विवाह त गर्छु तर त्यस्तो परिवारमा मात्र जसले मेरो अपाङ्गताको खेली नउडाओस् मलाई अपाङ्ग भनेर नहोच्याओस् हुन्छ म खोज्छु त्यस्तै परिवार तिमीलाई निलिमाले खुसी हुँदै भनिन् रजनीले आमासँग पनि यही बाचा लिइन् कसैले पनि मलाई अपाङ्ग भनेर नबोलाउने घरमा मात्र म बिहे गर्छु आमा कुरो जटिल थियो निलिमाका लागि तर समीपवश एक दिन एउटा समाजसेवी परिवारसँग उनको कुरा भयो सरोजनी एउटा संस्था खोली अपाङ्गहरूको सेवामा जीवन समर्पण गरिरहेकी थिइन् निलिमाले उनको पारिवारिक पृष्ठभूमि बुझ्दा उनको एउटा छोरा र एउटा छोरी रहेछन् छोरीको विवाह भइसकेको तर छोराको अझै विवाह नभएको रहेछ निर्मालाई केटा त सबै कुराले राम्रो लाग्यो तर अलि उमेर बढी जस्तो लाग्यो जे होस् कुरा गर्ने विचारले एक दिन ऊ सरोजनीको अपाङ्ग संस्थामा गइन् भेटघाट र कुरा गर्नेपछि आत्मीयता भयो घर परिवारका कुरा पनि भएर छोराको लागि केटी खोज्दैछु भन्ने कुरा पनि सरोजनीबाट निस्कियो अनि त झट्टै उनले भनिहालिन् मसँग एउटी गज्जबको राम्री बुद्धिमान पढेकी केटी छन् तर उनको सर्त छ यति भनेर एकैछिन चुप लागिन् नेलीमा के भने उनको एउटा खुट्टा अलिकति छोटो छ तर जुत्ता लगाउँदा देखिँदैन तर पनि मान्छेले थाहा पाउनेहरूले झट्ट अपाङ्ग रहेछन् भनिहाल्छन् त्यसको उनलाई गहिरो चोट लागेको छ विवाह गर्न घर परिवार बसाउन उनलाई पनि मन छ घरको सम्पूर्ण काममा उनको राम्रो दखल छ शिक्षामा उनी कहिले दोस्रो भएनन् तर उनको त्यति शारीरिक कमजोरीले उनलाई अपाङ्ग शब्दले विभूषित गरिदिएका छन् हाम्रो समाजका मानिसले जसप्रति उनलाई धेरै घृणा छ ऊ आफूलाई अपाङ्ग नभन्ने अपाङ्गता भएकाहरूप्रति उपेक्षाको व्यवहार नगर्ने खालको परिवारसँग म बिहे गर्छु भन्छे सरोजनीले निलिमाको कुरा बडो ध्यान दिएर सुनिन् उनी कथा कथा हराए चाहिँ भइन् मानौ कुनै जालो बोन्न लागे चाहिँ एकाग्र भएन सरोजनी निकै बेरपछि निलिमाले म्याडम कता हराउनु भयो सोच के सोच्दै हुनुहुन्छ मात्रै भन्दा उनी जसङ्ग भएनन् उनले भनिन् होइन म त रजनीकै बारेमा सोच्दै थिएँ त्यस्तै होनहारकेटीलाई एउटा सानो शारीरिक त्रुटिले त्यत्रो अपमान गर्नु त न्यायसङ्गत भएन नि अपाङ्ग शब्दले कति आघात पुगेको छ भनेर म बुझ्छु रजनीको मनस्थिति आखिर म पनि एउटा समाजसेवी हुँ मैले यस्तै अनुमोल रत्नहरूलाई अँगाल्न सक्नुपर्छ होइन त निलिमा बोली बोलिसकेर सरोजनी लामो सास फेर्सिन् निलिमालाई आफ्नो प्रयास सफल भए जस्तै लाग्छ उनी आशावादी आँखाले सरोजनीको अनुहारतर्फ हेर्दैछन् सरोजनी हँसिलो पाराले भोलि भेट्ने बाचामा निलिमासँग छुट्टिन्छन् भोलिपल्ट सरोजनीले निलिमालाई भेटिन् अनि रजनीका शर्त आफू र आफ्नो छोरा दुवैलाई मन्जुर भएको सुनाउँदै उमेशसँगको वैवाहिक प्रस्ताव रजनीसँग राखिदिनका लागि आग्रह गरिन् आफ्नो प्रिय मित्रको घर बस्न लाग्यो भन्ने कुराले निलिमा अत्यन्त अर्षित भइन् तुरुन्तै रजनीको घरको यो प्रस्ताव सबै राखिन् रजनीको आमा बाबाको समक्ष त दिल्लीमा एउटा देवदूत चाहिँ देखा परिन् रजनीलाई भने साथीको खोजमा विश्वास त थियो तर पनि किन हो आत्माले यो प्रस्ताव पनि स्वीकार्न सकिरहेको थिएन तर पनि सम्पूर्ण परिवारको भलाइ र प्रसन्नतालाई आत्मसात गर्दै स्वीकृति दिइन् रजनीको विवाह बडो धूमधामले भयो सुन्दरताको मूर्ति रजनी सरोजनीको परिवारमा उमेशको धर्मपत्तिको रूपमा भित्रिन् सासूले अत्यन्त माया गरिन् उनको रूप गुण संस्कार र योग्यताको प्रशंसा गरिन् सरोजनीले उमेश पनि प्रतिष्ठित फर्ममा कार्य गर्ने एउटा योग्य व्यक्ति हो राम्री पढे लेखेकी पत्नी पाउँदा उसलाई पनि खुशी लाग्नु स्वाभाविक नै थियो तर पनि उसको मनमा रजनीको अपाङ्गताको अलिकति चिसो चाहिँ अवश्य थियो तर रजनीको घरको सम्पूर्ण कार्यमा लिएको रुचिले गर्दा चाँडै नै सबैले उनको अपाङ्गतालाई बिर्से सरोजनी साँच्चै नै एउटा सफल समाजसेवीको रूपमा आफ्नो दायित्व पुरा गर्न सफल भइन् रजनीको आत्मबल बढाउन उनलाई समाज छेउ प्रगतिको गोरेटोमा दौडिन सरोजनीले हर प्रयास गरिन् र उमेशको पूर्ण सहयोग भयो रजनी आज निलिमाको मित्रताको गर्व गर्दै सुखमय जीवन बिताइरहेकी छिन् यो पनि अर्को संसार हो अर्को जीवन हो जसलाई हाम्रो समाजले स्वीकृति दिनुपर्छ कार्यक्रम श्रुति संवेग में हमी अने कथ हिरण्य कुमारी पाठक कथा संग्रह दुस्वप्न भीग्रहित संग अर्क जीवन कथा वाचन थी अब श्रुति संवेग में अर्क कथ इसह वाचन हु शीर्षक म जरूरी काम ने न्यूरोड तर्फ जाना लेक थी बानेश्वरको मोडमा सेतो टेम्पो आयो र म चढिहालेँ बाहिर जाँदा अति टिप टिप भएर हिन्ने मेरो बानी छ सा। किनकिन सामान्यबाट हिँड्ने मन लाग्दैन झुम्रे झाम्रे भएर हिँड्दा अरूले हेर्छन् जस्तो लाग्छ अलि पर मैतिदेवी म दुई युवा युवती चढे त्यसै टेम्पोमा केटी मपट्टि र मलाई अलि पर सर्न भन्ने उनको युवा साथीलाई सँगै राख्न होला म झन् उसैसँग टाँसिएर छेउमा ठाउँ छोडिदिएँ मेरो व्यवहार उसलाई मन परेन सायद बक्रा आँखाले मलाई हेर्दै थिए युवा केटा उसको सामान्यको खाली सिटमा बसिहाल्यो मेरो आँखा ती दुई युवा युवतीका क्रियाकलापलाई निहालिरहेका थिए युवा अलि मोटो मोटो दोहोरो जिउको असिलो आँखामा प्रेमका अनेक लहरहरू दौडाउँदै केटीपट्टि बैंशालु पाराले हेर्दै थियो केटी उसलाई त्यो सन्देशलाई आत्मसात गर्दै लजालु पाराले मस्किँदै थिए ती दुवैका बै बैंशालु हँसाई लजालु मुस्काइ दुवैका आँखाका भाखामा चलिरहेका कुराहरू देख्दा मेरो मनमा कुतुकुतु भइरहेको कु थियो आफूलाई पनि सम्पूर्ण शरीर आनन्दको लहरमा तरङ्गित भए चाहिँ थियो ती दुईका त्यस्ता मोहक दृश्य म पनि आफ्नो युवा अवस्थामा पुगिसकेकी थिएँ आफू युवा हुँदा टोडी खेलको बीचबाट बाटो काटेर कलेज जाँदाका रमाइला सम्झनामा डुबुल्की मार्न लागे म अहिलेको टोडी खेलमा त्यस बेलाका कुनै बार बेराएर अवरोध थिएन कस्ता रमाइला दिन थियो ती आफूसँगै पढ्ने केटाहरूसँग बोल्दा पनि सतर्क हुनुपर्थ्यो कसैले देख्ला कि भनेर ठुलो गल्ती केही गर्नै पर्दैनथ्यो ना पारिवारिक नाताभन्दा बाहिरका केटासँग बोलेको सँगै हिँडेको खबर घरमा आइपुगेका दिन घरमा ठुलै भुइँचालोको सामना गर्नुपर्थ्यो नाइटो देखाएर लुगा लगाउन पाइन्न थियो अहिलेको जस्तो टाइट प्यान्ट र छोटो टी सर्ट लगाउने कुरा त सोच्न पनि सकिन्थ्यो त्यस बेलाका चलचित्रमा पनि देख्न पाइन्नथे अहिले सडकमा देखिने यस्ता दृश्यहरू समयको फेसन अनुसार सलवार कुर्तामा आफ्ना सम्पूर्ण शरीरलाई राम्ररी ढाकेर हिँड्नु पर्दथ्यो घरबाट कलेज जान मनाइ हुन्थ्यो तेती लुगा सीमित पारिवारिक स्वतंत्रता में भी उमेर को जोश र होश चार वातावरण में मधुमय बनाएक होगी चार पांचना साथी थोबे टुणी खेल को बीच में पुगे हमी स्वतंत्र चरी झीठ ठट्टा हाँसी मजाक के संपूर्ण टुणी खेल नहीं समेट खोजों बेला भवरा बुनबुन करते रि पर अनेक तुक्का को बौछार करे कर्के आंखा दुबैतर्फी हिराहेर उर संपर्क बोलछाल करने तेला को संस्कार अनुसार कसलाट हो आज जस्तो बाटोमा केटार केटी साथी भन्दै हातमा हात, हात र अँगालो मार्दै हिँड्ने जमाना पनि थिएन र त्यस्तो सोच पनि आउँदैन थियो त्यति बेलाको रोमान्टिक पारा भनेको खालि हेराहेर मस्का मस्किएर आफू आफूमा कुरा गरी आनन्द लिने मात्र थियो आजको जस्तो आँखा आँखाबाट मस्किँदै सबैसम्म जिस्किने हात समाउने आजको जमानामा आफू नभएकोमा मलाई दुःख लाग्यो अनि सम्झदै थिएँ अलिक चाँडै जन्मिएछ कि कि हो हिजो हजार अठारह बीस वर्ष की भी भे मसैगरी टाइट पैंट कमर देखिने लगे गला खुला नाइटू देखिने छोटो सर्ट लगाटे केटा साथीस स्वतंत्र बार हिड़ते थे आहा कति मजा कस्तो स्वाद कनंद को मस्ती को जीवन म सोचते कल्पना को सागर में डुबुल्क मोस्कुराइी थी ती दुईला हे टेम्पो ब्रिकटी मंडप अखिल अचानक दुबई गर्ल्यां एक अर् बाहुपासस में टाँस टेम्पो का अरु यात्रु छक्क पड़े उ आपस में बोछार करते ओर्लिए टेम्पो आपने गति में दौड़ मैले ती युगल जोडीलाई आँखाले भ्याएसम्म हेरिरहेँ उनीहरू एकअर्काको अँगालोमा नछुट्टिकन हृदय थिए मेरो सारा शरीर रोमाञ्चित भयो म आफूलाई पनि त्यही अवस्थामा दाँझ्न थालेँ कति नहिचकिचकैकन टेम्पोभित्र नै चुम्बन चाट्न सकेका कसरी आलिङ्गनमा बाँधिन सकेका त्यो दृश्यले सबैलाई मोहित नै पारेको थियो सबै एकैछिन आनन्द भएका थिए टेम्पोभित्र मैले आफूलाई समेत युवा ठानिसकेकी थिएँ शरीर र आँखामा ऊर्जा उत्पन्न भइसकेको थियो मन प्रफुल्लित भई नवजीवनमा विचरण गरिसकेकी थिएँ आरएनएससी पुगेपछि टेम्पो रोकियो उत्रेर मैले फुर्तीसँग को नोट दिएँ टेम्पो चालकले आमा कहाँबाट भन्दा म छाँगाबाट खसे चाहिँ भएँ कहाँ आफूलाई अठार बिस्की तन्नेरीर युवतीको कल्पनाको आकाशमा दौडिरहेका बेला एक्कासी आमा भन्दा त मेरो सारा शरीर नै लुलो भएर आयो सम्पूर्ण शरीरमा रक्तसञ्चार नै बन्द होला जस्तो भयो फिर्ता पैसाका लागि प्रतीक्षा गरिरहँदा एक टङ्कारले कानमा आमा शब्द नै गुन्जिरह्यो किन म आमा भन्नुपर्ने गरी नै बुढी देखिन्छु त प्रश्नले मेरो मथिङ्गल ढिङ्गाइरह्यो फेरि चालकको अनुहारतिर रह हेरेँ मलाई लाग्यो उसले मलाई दिदी भनेको भए पनि त हुन्थ्यो नि आमा नै किन भन्नु त्यस्ता के चिह्नहरू छन् र मेरो अनुहारमा टेम्पोको हर्न बज्यो ओर्ला भनेर तर मसँग ओर्ला आठ आँट पनि थिएन सारा शरीर गलिसकेको थियो आमा शब्दले मेरो तन्नेरी कल्पनालाई आघात पुर्याएको थियो ओर्लिन पनि मलाई कठिन भयो मलाई थाहा छैन उसले कति पैसा फिर्ता दियो म यन्त्रवत भिडमा मिसिएर निरोडतर्फ लाग्न थालेँ गन्तव्य तर्फ पाइला बढाइरहँदा पनि मेरो मन मस्तिष्कमा आमा आमा भन्ने शब्द आइरह्यो म आफ्नो यति लामो जीवनको यात्रामा अहिले केही समय नै भए पनि आधुनिक तन्नेरी बनिसकेकी थिएँ मिठो साँच्चै नै छोटो सर्ट र प्यान्ट टाइट प्यान्ट लगाएकी एउटी युवा आधुनिक तन्नेरीका रूपमा उभाइसकेकी थिएँ आफूलाई कल्पनाको सागरमा डुबुल्की मार्दै मलाई नवयुवामा प्रस्तुत गर्ने बेलामा आमा शब्दले कालो ग्रहण लगाइदियो सारा कल्पनाको संसारलाई चक्नाचुर पारिदियो उसले मलाई किन आमा नै भन्नुपर्ने पैसा दिनुहोस् मात्र भनेको भए पनि त हुन्थ्यो नि कि दिदी भनेको भए पनि हुन्थ्यो आमा भन्नुपर्ने गरी अनुहार जिउ भइसकेको छ त मेरो म पुनः आफैमा प्रश्न गर्न थालेँ सारा शरीरलाई पुनः एकपल्ट आफ्नो युवा नेत्रबाट हेर्न खोजेँ तर मन त सधैँ तन्नेरी नै भए जस्तो लाग्यो आफ्नो शरीरमा कतै कुरै त्रुटि देखिँदै देखिनँ दै, सडक पारिजान्छु त्यहाँको पूर्व परिचितको एउटा गहना पसलमा पुग्छु भित्तामा टाँसिएको ऐनामा आफूलाई फर्की फर्की हेर्छु आफूलाई युवा नै लाग्छ आमाले सम्बोधन पाउनुपर्ने त केही देख्दिनँ तैपनि एकछिन अघि सुनेको आमा शब्दकानमा गुन्जिरहन्छ मनलाई निमोठेर विचलित बनाइदिन्छ छटपट्टि उर्लिएर आउँछ आखिर किन मलाई यस्तो छटपट्टि उमेर र यथार्थले पनि म आमा त हो नि किन अनि किन यस्तो भइसक्य म आफ्नो मनमा सान्तवनाको मलम लगाउन खोज्छु तर मनले यथार्थ स्विकार्न अटेर गर्छ म झन छटपट आउँछु एकैछिन विशाल बजारभित्र पस्छु आफूलाई नियन्त्रणमा राख्न राम्रा राम्रा पसल र त्यसमा राम्ररी सजिएका गहना कपडा सारी आदि हेरेर एकैछिन मनलाई शान्त गर्ने कोसिस गर्छु एउटा चस्मा पसलमा पुगेर गगल्स छान्न साल्छु कुन राम्रो देखिएला भनेर हेर्दै दे लगाउँछु तर कञ्चटका छेउका आँखाका भागमा मुजा परेका छाला देख्दा मनको घाउमा नुनचुक्तले जस्तो हुन्छ पसले धेरै राम्रो हजुरलाई सुहायो भन्छ जबरजस्ती नै सही म मुसुक आँसिदिन्छु तर मलाई त्यो गगल्स किन मनै लाग्दैन मैले चित्त नबुझाएको भाव देखाएपछि पसलले थरी थरीका डिजाइनका गगल्स देखाउन थाल्छ र लगाइहेर्न अनुरोध गर्छ तर मलाई ती गगल्स लगाएर ऐनामा आफूलाई निहाल्ने आँट नै हुँदैन हतार हतार बाहिरिन्छु अन्य पसलमा भएका राम्रा राम्रा सामानतिर पनि मन जाँदैन आफू के उद्देश्यका लागि निरुढ आएको थिएँ भन्ने कुरा चाहिँ म बजारको ढोकाबाट बाहिर निस्कन खोज्दा अचानक युनिभर्सिटीमा सँगै पढेको केटासाथीसँग जम्का भेट भयो अहो के हो जुग भयो नभेटेको आनन्दै हुनुहुन्छ भन्दै ऊ मसँग हात मिलाउन आयो मलाई पनि पुरानो मित्र भेटेको खुसीले मन प्रफुल्लित भयो छेउ लागेर दुवैजनाले भलाको सारी गऱ्यौँ ऊ प्रसन्न मुद्रामा थियो धेरै पछि भेट भएर होला ऊ कुरा गर्ने मोडमा थियो अनि हँसिलो पारामा भनिहाल्यो होइन के हो यस्तो तपाईँ त जहिले हेरे पनि उस्तै लौ युनिभर्सिटीमा पनि यस्तै राम्री भएको देखेको थिएँ आज पनि उस्तै अनि कसरी मेन्टेन गरेको जिउलाई पनि भन्दै तारिफ गर्न थाल्यो यता मलाई भने सारा शरीरमा पुनः करेन्ट लागे चाहिँ भयो आफ्नो तन्नेरी पनि फर्केर आएको वाहन भयो म गजक्क फुलेँ अलिकति गौरवसाथ मस्केर हँसिलो पाराले भने के मेन्टेन गर्नु र यस्तै त हो नि उसका कुराले मैले एकछिन अगीको आफ्नो पीडा बिर्सिसकेकेकेकेकेकी थिएँ मान्छेको मन न हो छिनछिनमा बेग्ला बेग्लै अनुभूति दिने त्यो साथका कुरा सुन्न साथमा भित्रभित्रै प्रसन्न भइसकेकी थिएँ किनकि दौँतरी साथीको आँखामा म अझै उही बिस तिस वर्ष पहिलेकै जल्दो बल्दो उमेरकी देखेकी रहेछु एकछिन अघि ऐनामा देखेका चाउरीका मुजाहरू पनि एकाएक फुके जस्तो लाग्यो मलाई अघि गलेको शरीर खुट्टा पनि अलिक दह्रो भए लाग्यो आफूमा ऊर्जा पलायजी भएर आयो यसरी मन शान्त गर्ने साथीसँग एकैछिन बसी मन रमाउने कुरा गर्न मन लाग्यो मैले भनिहालेँ होइन कताजना लागेको यतिका दिनपछि भेट भएको छ हिँड्नुहोस् जुस खाँदै एकछिन गफ गरौँ मेरो अनुरोधलाई उसले स्वीकार गर्यो हामी एउटा जुस पसलमा पस्यौँ जुसको अर्डर मैले दिएँ अनि उसले विद्यार्थी जीवनका कुरा गर्न थाल्यो मलाई खुसी लाग्यो त्यति युनिभर्सिटीमा गएपछि मात्र को एजुकेसन थियो केटाकेटी हामीसँग त्यही युनिभर्सिटीको घेराभित्र मात्रै भेटघाट गफ गफ हुन्थ्यो त्यो पनि पढाइकै सन्दर्भमा मात्रै बाहिर भेट्ने त कुरै थिएन पछि पछि मित्रताको नाताले भेटाउँदै गयो उसले ती बेलाका अनेक रमाइला अनुभव सुनाउँदा मेरो पनि मन हलुका भयो एक त आफ्ना विद्यार्थी जीवनको साथीसँग धेरै पछि भेट भएको त्यसमाथि पनि आफूलाई उसले त्यही बेलाको चाहिँ सुन्दर देखेकी भन्दा पुनःमा आफ्नै यौवनको समयमा पुगे अघिको आमा शब्दका काँडाको छिया, छिया पारेको मनलाई मित्रको बाघपटुता र जुसले सबै सबै धोइपखाली पारिदियो म पुनः आफ्नो यथास्थितिमा आइपुगेर स्वस्थ मन लिएर घरतर्फ लागे शरीरमा एक किसिमको नवीन तरङ्ग आएको अनुभूति भइरह्यो कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँ सुनिरहेको वाचन हिरणडी कुमारी पाठकको कथा दृष्टिकथाको वाचन थियो आज हामीले हिरणडी कुमारी पाठकको दुस्वप्न कथा संग्रहबाट उहाँका कथाहरू सुनिरहेका छौ अर्को कथा लिएर केहीबेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला प्रश्न विचार Ojalo 90 network कार्यक्रम श्री संवेग में पूर्ण स्वागत तजालो नाइन्टी नेटवर्क काठम संगे कंचनपुर रेडियो राष्ट्रीय कालीकोट को रेडियो नया कर्णी जुमला रेडियो कर्णाली हुमला रेडियो कैलाश दारचूला को नया एफएम दारचूला एफएम रेडियो मल्लिकार्जुन बैतडी को रेडियो सनसर अछाम रेडियो राम रोशन सुर्खेत रेडियो भेरी रुलबुले एफएम कैलाली टीकापुर रुलरिया को फूलबारी एफएम कैलाली रेडियो अपी कैलाली एफएम दैलेख को ध्रवतारा एफएम जाजरकोट रेडियो हम्रो पाइला सल्याण रेडियो राप्ती बांके रेडियो कोअलपुर नेपालगंजको रेडियो बागेश्वरी कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा र बुटबलको रेडियो रिपब्लिकबाट पनि त्रुटि समेट हुँदै हुनुहुन्छ त्यसै दाङको रेडियो, रेडियो मध्यपश्चिम रेडियो प्रकृति एफएम र नयाँ युकेएफएम रेडियो प्युठान बाग्लुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम तनहुँको रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बन्दीपुर र स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्प को पश्चिमांचल एफएम रेडियो रामपुर रूकूम को रेडियो सीस्ने फलेवास को रेडियो पर्वत चितवन रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितवन मकवानपुर के एफएम काभ्रे धोलीखेल को रेडियो शेफड नुआकट को रेडियो त्रिशुली रेडियो जाल्पा संवे सुनी दोलखा दोलखाजीरी रेडियो हिमाली खोटांग हलेसी एफएम रामेप को रेडियो तीनलाल रौतहट को नुनथर एफएम सर्लाही को रेडियो एकता डुक्टुकी एफएम र मुक्तेश्वर एफएम रेडियो, डुक रेडियो बर्दीवास जनकपुर एफएम भोजपुर को रेडियो चोमलुंग एफएम रेडियो तेह्रथुम सोलोखुम्बूको शिखर एफएम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम झापाको एफएम मेचेट्युन्स र बीरता एफएम रेडियो ताप्लेझुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छुति सम्वेकमा <स्याँगा> हामी आज हिरणड्य कुमारी पाठकका कथाहरू <स्याँगा> सुनिरहेका <स्याँगा> छौं <स्याँगा> <स्याँगा> <स्याँगा> वहाँको कथा संग्रह दुस्वप्नभित्र संग्रहित कथाहरूमध्ये अब हामीले सुनाउने कथाको शीर्षक छ लिभिङ टुगेदर तिन पनि राजेश घर आएनन् औँसीको रातु घोप्टे झैँ छ झाल खोलेर बाहिरको दृश्य हेर्न उठिन् गीता मन बुलाउन एक जोका चिसो आवाले उनको शरीर स्पर्श गरेर गयो मन त चिसो भइरहेकै थियो ज्यान पनि चिसो बनाइदियो एकाएक जिउमा असङ्ख्य काँडा बाहिर चारैतिर चकम मन्न सुन्नेछ कहिलेकाहीँ बत्ती बल्लीझैँ गर्दै आउने जुनकिरीको झिलिक झिलिक उज्यालोमा राजेशको अनुहार खोजिरहेकी थिइन् गीता उनको मनमा अनेक शङ्का उपसङ्काको लहर उर्लिरहेछन् कहिले आफ्नो बाल्यकालको कटु स्मृति त कहिले यौवनकालका सङ्घर्ष दुःखका कुन कुन दिनहरू सम्झौ उनलाई खेलाउने कठिन भइरहेको छ चेतनामा आएदेखि नै आमा, आए आमा बाबु बाबुबीचको जयझगडा देख्दा सुन्दा सुन्दै बित्यो उनको बाल्यकाल बाबुले जहिले पनि घरमा रक्से मातेर आई आमालाई सताउने पिट्ने रातो दिनको कोलाहाल र झगडा अन्त्यमा आमाका बलिन्द्र आँसु र शिथिल शरीरमाथि पुरुषत्व प्रदर्शन गरेर मात्र सुत्ने गरेको दृश्य आज पनि गिताको आँखा अझै छन् त्यसो गरिरहँदा ती बाबुलाई छेउमा छोराछोरी सुतेका छन् भन्ने कुराको हेक्का समेत हुँदैन थियो बाल्यकाल यस्तै यस्तै घटनाबीच बितेकाले गीताको मनमा बिहे गरेर घरझम गर्ने सामाजिक संस्कारप्रति ठूलो वितृष्णा जन्मियो उनलाई सानैदेखि जीवन स्वतन्त्र भएर बाँच्नुपर्छ भन्ने भावना जागरण भयो बिस्तारै बिस्तारै आफ्नो पढाइतिर बढी ध्यान दिएर उनले उच्च शिक्षा पनि हासिल गरिन् त्यसपछि एउटा कार्यालयमा राम्रो ओहमा कार्यरत हुन थालिन् उनी तर जीवनको रथ त रहेछ प्रकृतिले नारी र पुरुषलाई आ आफ्नो कार्यगरण नै जन्म दिएको हो जतिसुकै स्वतन्त्र भए पनि शारीरिक आवश्यकतालाई पूर्ति गर्ने चाहना प्रत्येक मानवमा जागिरहेकी हुन्छन् घरबाट ठूलो भएकी छोरीको विवाह गर्ने प्रस्तावलाई अस्वीकार गर्दै उनी आफ्नै तरिकाले जीवन निर्वाह गर्न कुनै समयमा सहर पसे कार्यालयमा काम गर्दा अनेक साथीहरूसँग परिचय हुनु स्वाभाविक नै हो त्यस्तै राजेशसँग उनको परिचय कार्यालयकै कामका सिलसिला हुनुभएको थियो डडेलधुरातिर घर भएका राजेश एउटा कम्पनीमा उच्च होमा थिए कार्यवश हप्तामा एक दुईपल्ट उनलाई गीताको अफिसमा पनि आउनुपर्ने हुँदा उनीहरूको भेट बराबर हुन थाल्यो फुर्सदको समयमा उनीहरूबीच बिस्तारै मित्रता पनि बढ्दै गयो समय समयमा भेट्ने रातिको डिनर सँगै खाने आदि पनि चल्यो प्रत्येक शनिबार राजेश र रा गीता लङ ड्राइभ भनेर गोकर्ण गोदावरी रिसोर्टमा पनि जान थाले मनका भावना एकअर्कामा साटासाट गर्न पाउँदा उनीहरू दुवै प्रसन्न हुन्थे एक दु दिन भेट ना के नुटे जस्तो, के नपुगे जस्तो भर छटपटाल्थे इसी के दिन को संपर्क गीता लाई, मन के संपर्क में न गीता राजेश मन पर्ने केटा में परिणत भो और राजेश गीतासंग को मित्रता थियो। अचानक एक दिन राजेशले म दुई तिन दिन आउन सक्दिनँ है गी गीता भने किन के भयो र राजेश मैले डेरा छोड्नु पर्यो गर्दनले कसकच -कस गरेको गरेछ एक्लो केटालाई भाडामा नराख्ने रे त्यसकारण अब कोठा खोज्नु त दुई तिन दिन लागिहाल्छ र सामान सार्नु पर्यो बडो झन्झट छ गीता के गर्नु राजेशको कोठा खोज्ने तबरले खबरले गीताको मनमा अचानक नयाँ विचार पलाउन थाल्यो लिभिङ ले। टुगेदरको अस्ति मात्र एउटी साथीले आजभोलिको चलनअनुसार बिए नगरी केटा साथीसँग आफू बसेको कुरा सुनाएकी थिए यतिखेर उनको मानसपटलमा त्यही साथीका कुरा छछल्किन थाले उनले अनेक सपना देख्न थालिन् आँखा नचिम्लीन ए त्यसो पो राजेश मुसुको मुस्का आयो गीताका कुरा सुनेपछि उसले कोठा नभेटेको पीडा पनि मिर्स्यो राजेश आज हामी नयाँ युगमा पुगिसकेका छौँ त्यसकारण नयाँ युगको नया चलन अनुसार तिमी कोठा नखोज मेरै कोठामा सेयर गरेर बसौ आर्थिक दृष्टिले पनि राम्रो हाम्रो मित्रता पनि बढ्ने एकैसाथमा दुःख सुख पनि सेयर गरौँला कसो राजेश हुन्न त यस्तो कुरा एकाएक कसरी आफ्नो मुखबाट निस्कियो गीता आफै छक्क परिन् गीताका कुरा सुनेर एकैछिन राजेश केही बोल्न सकेनन् लिभिङ टुगेदरको चलन विदेशमा त प्रशस्ती छ तर हाम्रो देशमा पनि भित्रिसकेछ भन्ने सोचमा उनी परे एकछिनपछि गीतासँग भने यसै विषयमा हामी राम्ररी सोचौँ परिवार समाज देशकालको पनि विचार गर्नुपर्छ हामीले तिमीलाई यसरी हामी एउटै कोठामा बस्ने कुरामा मन्जुरी छ त गीता कुनै अप्ठ्यारो त आउँदैन पछि गर तिमीलाई दरिलो पारामा गीताले भने आउँदैन राजेश आउँदैन म एकदमै विश्वस्त छु मैले आफ्नो जिन्दगी कसरी बाँच्ने भन्नेबारे राम्ररी बुझेकी छु म स्वतन्त्र रूपले कसैको झन्झट बिना बाँच्न चाहन्छु मलाई कसैको डर समाजले के भन्ला भन्ने पिर छैन आऊ तिमी यदि मसँग कोठाबाट सेयर गर्न चाहन्छौ भने आऊ हामी मिलेर अहिले जस्तै बसौँला तर तरफ व्यक्तिगत जीवन में कसली दखल दिन नपाने समझौता जरूरी है अलि पारामा दरिल पारा में गीता केटा मानिस उसले तुरंत मानह भोलिपल देखने राजेश रीता लिविंग टुगेदर को सहमति में एक एक ठाकमा सुक्नेर एक ठाकने भे विदेशको चलन केटाकेटी यसरी एकै के कोठाउँमा बस्छन् मन नपरे तुरन्तै अलग हुन्छन् र दुबईले जिन्दगीको नया यात्रा सुरु गरे एउटा नया मोड बिया, के के दुनिया, के त्यसपछिका दुई तीन वर्ष राजेश र गीताको जीवन अत्यन्त सरल र रमाइलो साथ बी थियो राजेश महिनामा तिन चार दिन घर जानुपर्छ भन्दै आफ्नै घर जान्थे गीता एक्लै हुन्थिन् त्यति बेलाको शून्यता र राजेशको अभावले उनलाई बेचैन बनाउँथ्यो तर के गर्नु स्वतन्त्र जीवन अप्नाएकाले कता गयो किन गयो भनेर सोध्ने अधिकार पनि उनीसँग थिएन बिस्तारै बिस्तारै गीतालाई अब एउटा स्थायी घर बसाउने त्यसमा चहल गर्ने सानो छुनमुनी बालक खेलाउने इच्छा जागृत हुन थाल्यो आखिर गीता पनि त एउटा स्त्री नै थिइन् उनको हृदय मातृत्वको रसपान गर्न किन नसलबला उनलाई पनि त मान्छेको माया चाहिन्छ नि जसले साथ दिनुको साथै उसको संरक्षण र उनको सन्तानको पिता भन्ने पनि त चाहियो नि अहिले त साथ बसेको भन्नु मात्र हो कोठाबाट आधा आधा तिर्ने सबै खर्च आधा आधा रातमा सँगै सुतेर शारीरिक आनन्दमा कमी नभएको मात्र नहो तर अरू कुरामा कसैले केही सोधपुछ हस्तक्षेप गर्न नपाउने अलि कस्तो कस्तो खल्लो र निरस जीवन बिस्तारै गीतालाई आफ्नो जीवन अधुरो जस्तै लाग्न कुनै दिन राजेश अबेर आयो भने कता गएको होला किन अबेर भयो भनेर सोधिहाल्यो भने तिमीलाई के मतलब भनिहाल्छन् कहिले आफ्नै ढिलो आएमा ढिलो भएको कारण राजेशले पटक्कै सोद्धैन यस्तो पनि के जीवन गीतालाई आफ्नो जीवन निरर्थक हुँदै गएको भान भयो अब यसरी भएन यसपल्ट राजेश आएपछि उनीसँग विवाहको प्रस्ताव राख्छु र हामी विवाह गरी एउटा सच्चा पतिपत्नीको जीवन व्यतीत गर्नुपर्छ भनी अठोट गरिन् उनले जीवनको नयाँ गोरुटामा हिँड्न चाहेन् यसपल्ट अलि लामै समय बिताए घरमा राजेशले आएकै राति गीताले आफ्नो मनको प्रस्ताव राजेशको छेउमा राखिन् राजेश हामी यसरी बसेको पनि तिन वर्ष भइसक्यो अब हामी दुवैले एकर्कालाई राम्ररी चिनिसक्यौँ अब हामी विवाहमा आबद्ध हुँदा कस्तो होला अचानक विवाहको प्रस्ताव आउँदा राजेश एकैछिन अल्लमल्लम परे उनी छक्क पर्दै भने होइन किन के भयो राजे यस्तो कुरा गरे कि तिमीले गीता भन्छन् होइन यसरी हामीसँगै बसेर एकअर्कासँग शारीरिक इच्छा चाहनाहरू मात्र साट्न सक्यौ जीवन बिताउने पक्का र दरिलो बन्धन त विवाह नै हो त्यसैले अब हामीले एकअर्कालाई नराम्ररी राम्ररी निहालिसक्यौँ विवाह गर्नुपर्ने अवस्थामा आइपुगिसक्यौँ भन्ने मलाई लाग्छ अनि किन बिहे गर्ने र गीताले आफ्नो कुरा प्रष्टाए उनका कुरा सुनेर राजेश एकदमै रिसाए उनले भने मेरो त्यस्तो विचार छैन किन विवाह गर्ने हामीलाई के कुराको कमी छ र विवाहबाट खुल्ला हुने शारीरिक सम्बन्ध हामीले मजाले उपभोग गरिरहै छौँ अनि किन छ यो विवाहको बन्धन यति भन्दै उनी अर्कोतिर कोल्टी फेरेर सुतिहाले गीतालाई त्यो रातको लम्बाइ नाप्ने मुस्किल भयो कहिले नसिद्दिने कालो रातभित्र गीताको मनमा अनेक ज्वारबाट उर्लिरहे उनी आफ्नो जिन्दगीका प्रत्येक क्षण प्रत्येक पाइलालाई खेलाउँदै थिइन् कुन दिन र कुन बेला कहिले उनी विश्वस्त भएर शान्तिको सास फेर्न सकिन् भन्नै सक्दिनन् पीडा र दुःखद परिस्थितिलाई अङ्गाल्दै आफ्नो सङ्घर्षमय जीवनलाई धैर्य साथ अगाडि बढाउँदै लगिरहेका बेलामा राजेशको आगमनले सुखद अनुभूति भइरहेको थियो तर के यो क्षण मात्र एउटा सपना चाहिँ बिलाउने हो त गीताको मनमा राजेशले आफ्नो प्रस्तावलाई मन नपराए प्रस्तावला लाग्यो उनको मनमा एक प्रकारको डर पनि उब्जिन थाल्यो कतै भोलिदेखि नै राजेश मलाई छाडेर त जाँदैन यदि उसले त्यसो गर्यो भने मैले के गर्ने होला विगत तीन वर्ष राजेशको सहवासमा गीताको जीवन रमणीय पारामा चलिरहेकै थियो राजेशको अनुपस्थिति उनलाई बेचयन गर्ने भइसकेकोले राजेश बिना आफूलाई अधुर नै सम्झन थालिसकेकी थिइन् तर आज बिहोर्नु परेको राजेशको व्यवहारले मनको कुना कुना नै एउटा नमिठो भए त्रासले झकसकाइरहेछ भोलिको दिन कस्तो होला भनेर राजेश साथमा नहुँदा मनमा असुरक्षको भाव मनमा आइरहने र फेरि एक्लै हुन्छ कि भन्ने त्रासले सधैँ पछ्याइरहने हुँदा गीता आफै छक्क परिरहेकी थिइन् के भयो यस्तो एउटै फलङमा जति सुके सुते पनि जति शारीरिक आनन्द लिए पनि कुराकानी गरे पनि अधिकार जमाएर उनी राजेशसँग कुनै कुरा पनि सोध्न सक्दिनन् पति बीच हुने अधिकार त उनीहरूमा छँदै छैन दुवै स्वतन्त्र छन् आ आफ्नो बाटोमा तर यसरी कति जेलसम्म जीवन बिताउने त आखिर राजेशको मनमा विवाह गर्ने इच्छा किन नभएको यसरी नै त अब बिताउन सकिन्न उमेर बितिसकेपछि त विवाहको अर्थ नै छैन अब त आफ्नो एउटा सानो परिवार हुनुपर्छ यस्ता कुरा आउँदै जाँदै गर्न लागे गीताको मनमा उनी फेरि जस्किन् अति राजेशको घरमा श्रीमती त छैन नत्र बेला बेलामा किन घर गइरहन्छन् यसपल्ट त निकै दिन बसे घर गार गएर उनी नहुँदा म त टुरिजै भएको थिएँ होइन होइन बिहानै त गरेको छैन होला राजेशले अलिकति कुराबाट त थाहा हुन्छ नि भोलि फेरि यस सम्बन्धमा कुरा गरी उसलाई राजी गराउनै पर्छ नत्र यति लामो समयसम्म आफ्नो सर्वस्व सुम्पिएको व्यक्तिले यसै कसरी मलाई छोड्न सक्ला त आदि कुरा मनमा नै गर्दै गीता निधाएन् भोलिको उज्यालो दिनलाई पर्खाउँदै भोलिपल्ट बिहान गीता अलि अबेर उठिन् अति राम्ररी ननिद्याएकाले अलि ढिलै भएछ उठ्न तर बियोजनासाथ उनको आँखाले अनौठो दृश्य ठाउँमा आए एकछिन त उनलाई सपना हो कि विपना हो भनेर छुट्याउनै मुस्किल भयो उनले एकपटक राम्ररी आँखा मिचिन् तर उनले देखेको दृश्य सपना थिएन राजेश माधम आफ्ना लुगा र सामान ब्यागमा राख्दै थिए एक सुरमा रिसाएको भाव अनुहारमा छताछुल्लो थियो गीता ने छक्क सोद राजेश सामान ब्याग में सामन कजेश एक बोलेन आपने सुर में लुगा झोला में हाली रहे झोलाको चेन लगाइसकेपछि उनी गीतातिर फर्केर मुसुक्क मुस्का आए एउटा व्यङ्ग्यपूर्ण कटु मुस्कान गीताको छाती चस्क भएर आयो मुटुमा सुरो रोपिए जस्तो अनि एउटा रंगीन निमन्त्रणा कार्ड गीता छेउ राख्थे भने गीता मेरो छोराको पास्ने मा भाइ अहिलेलाई म गएँ बाई यति भनेर मुसुक्क राजेश भरेङबाट ओर्ले गीता हेरेको हेरे भएन उनलाई आफ्नो जीवन मरि हराएको छर्प जस्तै लाग्यो दिमाग एकदमै शून्य भएर आयो सारा विगतले एकैपटक आक्रमण गरे जस्तो भयो अनि स्लिपिङ ट्याब्लेटका तिन चार चक्की खाएर उनी बिछुनामै पल्टे श्रुति सम्वेकमा अहिले तपाईँले सुनेको कथाको शीर्षक लिभिङ टुगेदर यो कथा हामीले हिरणीय कुमारी पाठकको दुस्वप्न कथा संग्रहबाट वाचन गरेका थियौँ यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ काठमाडौँ इमेलका लागि श्रुति हस्त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रुतीय सम्वेकमा डाक्टर कविता कविताराम श्रेष्ठको अतृप्त गर्भाधानको वाचन हुनेछ तबसम्मका लागि प्राविधिक साथी उदय घिमिरेसँगै म अक्षुत घिमिरे बुलबुल विदा चाहन्छौ शुभरात्रि